traffic khabar khabar नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियोअर्पणसँगै इन्टरनेट अनलाइनमा डब्लु डब्लु डब्लु डट रेडियोअर्पण डट कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको बिहान आठ बजेको ट्राफिक खबरमा स्वागत छ म ध्रुवराज खनाल त्रिशुली नदीको किनारै किनारको मोगलिन डानगर सडक खण्ड पुनर्निर्माण गरेर नमुनायोग्य बनाउने तयारी सुरु भएको छ यसपालि मर्मत नभई नयाँ डिजाइनका साथ सडकलाई चौड पारेर दुईतर्फी सवारी द्रुत गतिमा हाँक्न मिल्ने राजमार्ग निर्माण हुनेछ पुनर्निर्माणपछि नानगढबाट मग्लिन पुग्न ठुला सवारीलाई करिब तिस मिनट लाग्नेछ खराब सडकका कारण अहिले जुनसुकै सवारीलाई एक खण्डमा एक घन्टा समय लाग्ने गरेको छ पुनर्निर्माणका लागि सरकारले छुट्टै आयोजना मार्फत एक अर्ब बाह्र करोड विनियोजन गरिसकेको छ कमजोर कालोपत्री भत्कनदेखि साँघुरो स्थानलाई चक्लाएर सडकको दायाँ बायाँ सुरक्षित संरचना तयार गरी दुई वर्षभित्र सडक निर्माण पुरा गरिने सडक विभागले जनाएको छ विभागले मर्मत भएको चार महिना पनि सडकको संरचना टिक्न नसकेपछि छुट्टै आयोजना मार्फत पुनर्निर्माण गर्न लागेको सरकारले सोझे विभागलाई जिम्मेवारी नदी आयोजनाका रूपमा पुनर्निर्माण गर्न लागेको ठेकेदारको लापरवाही विभाग को अनुगमन कमजोर द्वारा कम बजेट विषदेखि खराब हुँदै आएको थियो यो आयोजना विभागको वैदेशिक महाशाखाले जिम्मा लिएको छ विभागका भरतपुर शाखा प्रमुख वीरेन्द्र महाशेठ भन्नुभयो यो आयोजना अलगै हो दुई वर्षभित्रमा मर्मत नभई पुनर्निर्माण गरेर नयाँ सडक बनेछ अहिले विभाग अन्तर्गत अति संवेदनशील स्थानमा ढलानको काम भइरहेको उहाँले बताउनुभयो ठेकेदार मार्फत जुगेडी र रा पूर्वपश्चिम राजमार्गको लोथरमा ढलान गर्दैछौँ उहाँले भन्नुभयो ढलानको काम छुट्टै हो पुनर्निर्माणको काम सडकको स्वरूप नै परिवर्तन गरेर बनाउने हो यसपालिको बजेटमा मोगली नानगढ सडकलाई आयोजनाको रूपमा बजेट विनियोजन गरेर ठुलो उपलब्धि हुने उहाँको भनाइ छ गोल्मी जिल्लाका अधिकांश ग्रामीण सडकहरू यति बेला जोखिमपूर्ण बन्दै गएका छन् प्राय सबै गाविसहरूमा कसी मोटर बाटो पुगे तापनि ती बाटोहरू लगातारको वर्षातका कारण जोखिममा अधिकांश बाटोहरूमा तोकिए बमोजिमको चौडा मोड तथा ग्रेड मिलेका छैनन् त्यसमाथि पनि पहिरो खस्ने तथा खाल्टाखुल्टी बन्ने गरेका कारण झन् जोखिम थपिँदै गएको छ राजनैतिक दल तथा उपभोक्ता समितिद्वारा कसरी बजेट सक्ने भनी हतार हतार गरी खनेका बाटोहरूमा जब वर्षात सुरु हुन्छ तब डोजर तथा स्काभेटर प्रयोग गरी धमाधम बाटो खन्दा पनि यस्तो समस्या आएको हो उता इन्जिनियर तथा प्राविधिकहरूका अनुसार प्राविधिक रूपमा पास न भएका मोटर बाटहरूमा पनि यातायात व्यवसायद्वारा जिप ट्रयाक्टर लगायतका यातायातका सदन सञ्चालन गरिरहेका छन् उनीहरूका अनुसार सामान्य जीप सञ्चालनका लागि खनेकका सडकमा भरि भराउ यात्रुहरू राखेर जीप बस ट्रक ट्याक्टर चलिरहेका कारण पनि थप दुर्घटना निम्तने गरेका छन् राप्ती राजमार्ग अन्तर्गतको सल्यानदाङ सड़क खण्ड सातादेखि बन्द सा। छ विभिन्न स्थानमा गएको पहिरो हटाउन नसक्दा यातायात साधन बाठमा अल्पत्रमा परेका छन् यात्रुको अवस्था पनि कष्टकर बन्दै गएको छ अविरल वर्षाका कारण टोनी बोट नजिकै बिसडकमा खसेको ठूलो चट्टान नेपाली सेनाले विस्फोट गराए पनि ठाउँ ठाउँमा सिरा परेको खोलाले सडकको भाग कटान गरेपछि यातायात अवृद्ध भएको हो टोनी बोटदेखि अरेङ्गाले फेदी खोलासम्म करिब तीस ठाउँमा पहिरो गएको छ अब सम्पूर्ण सडकको वर्तमान अस्थाको बारेमा जानकारी यति बेला नानगढ हेटौँडा बिरग सडक खण्ड खुला छ त्यसै गरी नानगढ मुगलिन मुगलिन ओबिसी काठमाडौँ मुगलिन दमोली पोखरा, नानगढ परासी बुटुल सडक खण्ड पनि खुला छन् ट्राफिक खबर को साथ मा फोटो पॉइंट फोल डिजिटल कॉलर लाब और डिजिटल फ्लेक्स प्रिंट रत्ननागर एक सो राचोग चितो ओन फोन नमर सुने चपनना पास तिर सथी सुने तिर सथी मवाल नमर अंचनभी पास पचास एक सथी साथ से तिर चालीज अबस